लामो समयदेखि रोकिएका चारवटा विधेयक पारित दोलखा पहिरोमा तिनको मृत्यु चारजना बेपत्ता आज कुसे औसी बाबुको मुख हेर्ने दिन मोती जयन्ती विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइँदै भारतको दिल्ली सरकारका एक मन्त्रीको सेक्स स्टेप भेटिएपछि पद नै खुस्कियो ब्राजिलमा राष्ट्रपति डिल्मास लुसेफलाई पदबाट हटाइयो क्रिकेट संग को विवाद समाधान को प्रयास कर आईसी को टोली फेरी आभावकारी सूचना काबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसन को बयानबे दशमलव दुई मेगा हज रेडियो यूनिटी डट कम डट एनपी प्रसारण भई रखे दिवसो तीन बजे यूनिटी खबर व्यवस्थापिका संसदले लामो समयदेखि रोकिएका चारवटा विधेयक पारित गरेको छ आज बसेको संसद बैठकले एकै दिन चारवटा विधेयक पारित गर्दै राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पठाएको हो संसदले कर्मचारी संचय कोष नवं संशोधन विधेयक दुई हजार पहिलो संशोधन विधेयक दुई नेपाल राष्ट्र ब्याङ्क दोस्रो संशोधन विधेयक दुई र निक्षेप तथा कर्जा सुरक्षण कोष विधेयक दुई पारित गरेको हो धोलखाको लामा बगर चार छेचोतमा बुधबार राति गएको पहिरोमा परि तीनजनाको मृत्यु भएको छ पहिरोले पूर्एका चारजना बेपत्ता छन् मृत्यु हुनेमा स्थानीय मंगले तामाङकी श्रीमती पातामाया छोरा बडुले तामाङ र सोही ठाउँ पसल गरेर बसेकी गौरीशकर चार सिमी गाउँकी पेममाया तामाङ छन् बेपत्ता हुनेमा स्थानीय मंगले तामाङ उनको दुई वर्षीय छोरा छेसाङ छोरी पृषी र मंगलेकी सासु सत्तरी वर्षीय सतमाई तामाङ छन् पहिरोमा परि गम्भीर घाइते भएकी सिनो हाइड्रोकी कर्मचारी चीनिया नागरिक बाइजुलियाङलाई उपचारका लागि हेलिकप्टरको मार्फत काठमाण्डु पठाइएको प्रहरी निरीक्षक ललन कुमार कुर्मीले जानकारी दिएका छन् हराइरहेकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ उद्धारका लागि नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ प्रत्येक वर्ष भाद्र कृष्ण औंसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइदेछ दिवंगत पितालाई तर्पण सिदादान र श्राद्ध गरेर एवं पिताप्रति आदर सम्मान साथ मिठो खान तथा राम्रो लगाउन दिई बाबुको मुख हेर्ने पर्व मनाइँदैछ गोकर्णेश्वर उत्तरगया बेत्रावती उत्तरगया लगायत पवित्र स्थलमा गई प्रीतिप्रति सम्मानका साथ श्राद्ध गर्दा घर मामा घर र ससुराली तर्फका तीन र तीन पुस्ताका पीले मोक्ष पाउने धार्मिक विश्वास छ आज गोकर्णेश्वर र पेत्रावती लगायत स्थानमा भव्य मेला लागेको छ गोकर्णमा विशेष मेला लाग्ने भएकाले आजको औंसीलाई गोकर्णे औंसी पनि भनिन्छ पितृदेव भव अर्थात जन्म दिने बाबुलाई देवता सम्मान मान्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् भाद्र औंसीकै दिन वर्षभर पीत कार्य लगायत धार्मिक कर्म गर्न आवश्यक पर्ने कुश उखेलिन्छ आजका दिन बौद्धिक मन्त्रोच्चारण पूर्वक उखेलिएको कुश वर्ष दिनसम्ममा कर्ममा प्रयोग गर्न सकिने र अन्य दिन उखेलिएको कुश त्यस दिन, दिन मात्रै प्रयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ हिन्दूहरूले कुश तुलसी पिपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीक मान्दछन् कुशलाई भगवान विष्णुको प्रतीकका रूपमा मानिन्छ आजका दिन घर गर नयाँ कुश राखेमा रक्षा हुन्छ र छोएमा पापमुक्त भइन्छ भन्ने मान्यता रहेको छ आज राष्ट्रीय विभूति नेपाली साहित्य को मध्यमिक कला धाराका का पर्वतक मोतीराम भट्ट को एक सौ पचास सो जन्म जयंती म्लूकभर विभिन्न साहित्यिक कार्यक्रम को आयोजना मनाईद विक्रम सम्मत उन्नीस साल भाद्रव कृष्ण कुशे औसी दिन जन, जन्मे विक्रम सम्मत दुई हजार त्रिपन्न साल भाद्रवकृ कुशे दिन तीस वर्ष को अल्पवायमय प्रलोक भाई भट्ट नेहित्य श्री वृद्धका लागि गहन योगदान पुर्याएका थिए नेपाली साहित्यको श्रृङ्गार वसलाई योगदान दिएका युवा कवि मोतिराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याउनका साथै नेपालमा छापाखाना समेत भित्त्याएका थिए स्वास्थ्य मन्त्री गंगा थापाले आज मुलुककै जेठो अस्पताल वीर अस्पतालको निरीक्षण गरेका छन् त्यस क्रममा उनले अठार दिनदेखि आवरण अनशनरत गंगामाया अधिकारीसँग पनि भेट गरेका छन् गंगामायाले माग तत्काल सम्बोधन गरियोस् भन्ने सन्देश प्रधानमन्त्री प्रचण्ड समक्ष पुर्याइदिन स्वास्थ्य मन्त्री आग्रह गरेकी छन् आफ्नो छोराको हत्यामा संलग्नलाई कार्यवाहीको माग गर्दै गंगामाया अनशनरत छिन् अनसनकै क्रममा उनका पति नन्द केही वर्ष पहिले निधन भएको थियो सरकारले अनुसन्धान प्रक्रिया अघि बढ़ाएपछि गंगा मायाले आमरण अनसन तोडेर झोल कुरा मात्रै खान थालेकी थिइन् तर माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि उनले फेरि अनसन थालेकी छन् एक मन्त्री सेक्स टेपमा देखिएका छन् दिल्ली सरकारका क्याबिनेट मन्त्री सन्दीप कुमार सेक्स टेपमा देखिएका हुन् यस लगतै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बुधबार अवेर राति महिला तथा बालबालिका कल्याण मन्त्री सन्दीप कुमारलाई मन्त्रीमण्डलबाट हटाएको घोषणा गर्नुभएको छ मुख्यमन्त्री केजरीवालले ट्वीट गरेर यसबारे जानकारी दिनुभएको हो वहाँले एक सिडी आफ्नो हात लागेको बताउनुभयो सिडीमा सन्दीप कुमार दुई महिलाको साथमा आपत्तिजनक अवस्थामा देखिएको खबर छ सिडी प्राप्त भएको आधा घण्टाभित्रै सन्दीप कुमारलाई मन्त्रीबाट हटाउने निर्णय गरेको दिल्ली उप मुख्यमन्त्री मनिष सिसोदियाले बताउनुभयो मनिष सिसोदियाले भन्नुभयो आम आदमी पार्टी सिद्धान्त भ्रष्टाचार कुनै किसिमको अपराध वा चरित्रमा लागेको दाग नसहने हो पंजाबका संयोजक पैसा लिएको खबर आए पनि उनलाई हटाइयो आफ्नो पार्टीले शून्य सहनशीलताको नीतिमा काम गर्छ दिल्लीको प्रमुख विपक्षी दल भारतीय जनता पार्टी भाजपाले सन्दीप कुमारसँग सम्बन्धित घटना सार्वजनिक भए आम आदमी पार्टीको आलोचना गरेको छ सन्दीप कुमारले गएको महिना दिल्लीबाट मगत्यलाई हटाउने योजना बनाएका थिए योजनाको यो आलोचना भएपछि मुख्यमन्त्रीले योजना फिर्ता लिनु भएको थियो ब्राजिलको संसदले राष्ट्रपति दिलमा रूसेफलाई पदबाट हटाएको छ संसदको माथिल्लो सदन सिनेटले राष्ट्रपति रूसेफ विरूद्धको महा वियोग प्रस्ताव दुई तिहाई बहुमतले पारित गर्दै पदबाट हटाएको हो, हो। सिनेरेटरले राष्ट्रपति रुसेफलाई महाभियोग लगाएर पदयुक्त गर्ने कि नगर्ने भन्ने विषयमा मतदान गरेका थिए सिनेटका एक्कासी मध्ये एकसठी जना सिनेरेटरले महाभियोगको पक्षमा मतदान गरेका थिए यो सँगै ब्राजिलमा रूसेफको वर्कसक पार्टीको वामपत्ती सरकारको तेह्र वर्षीय शासनकाल अन्त्य भएको छु रुसेफले देशको बजेट हिनामिना गरेको आरोप लागेको थियो तर उनले भने यो आरोप स्वीकार गरेकी छन् रुसेफको कार्यकाल आगामी सन् दुई हजार उन्नाइसको जनवरी एकमा सकिँदै थियो अब बाँकी कार्यकाल कार्यकारी राष्ट्रपति मिसेल टेमरले पूरा गर्ने भएका छन् नरम दक्षिणपन्थी पीएमडीबी पार्टीका नेता मिसेल टेमलले चाँडै नै राष्ट्रपति पदको पत शपथ लिने बताइएको छ खबरको अन्त्यमा एउटा खेल खबर नेपाल क्रिकेट संघको विवाद समाधानको प्रयास गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसी को टोली ने फेरि नेपाल आउने भएको छ केही महिना अघि मात्र आईसिसीको एक टोलीले नेपाल भ्रमण गरेको थियो त्यसपछि बसेको आइसिसी बोर्ड बैठकमा एसियाली क्रिकेट परिषद एसिसीका एस एस प्रतिनिधिहरूले नेपाली क्रिकेटको विवाद समाधानका लागि दवाब दिएपछि आइसिसीले फेरि अग्रसरता लिएको हो विवाद समाधानमा नेपालका सरकारवाला पक्षहरूले गरिरहेका प्रयासबारे बुझ्न र आगामी कदम चाल्न आईसिसीको उत्तर उच्च स्तरीय टोली नेपाल आउन लागेको हो यही सेप्टेम्बर चार तारीक अर्थात आगामी आइतबार नेपाल आउने टोलीले राष्ट्रिय खेलकूद परिषद विवादित दुईवटै क्रिकेट संघ र अन्य सरकारवाला निकायहरूसँग छलफल गर्नेछ आईसीसीका प्रमुख कार्यकारी अधिकृत डेभिड रिचार्डसनको नेतृत्वमा आउने टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल र खेलकुद मन्त्री दलजित श्रिपालीसँग विशेष भेटघाट र कुराकानी गर्ने तयारी गरेको छ ये संगे दिवसों तीन बजे यूनिटी खबर सकने लगे में प्रमुख लायदि रोक चार वा विधेयक पारित दोलखा पहरो में तीन को मृत्यु चार जान बेपत्ता आज कुशी औंशी बाबू को मुख हेने दिन मोदी जयंती विभिन्न साहित्यिक कार्यक्रम करी मनाई भारतको दिल्ली सरकारका एक मन्त्रीको सेक्स स्टे भेटिएपछि पद नै खुस्कियो ब्राजिलमा राष्ट्रपति डिल्मा रुसेफलाई पदबाट हटाइयो र क्रिकेट संघको विवाद समाधानको प्रयास गर्न आइसिसीको टोली फेरि धन्यवाद तब अब तपाईँले छ बजेको युनिटी खबर सुन्न सक्नुहुनेछ अहिलेलाई समाचार बुलेटिनबाट म वीरेन्द्र फणे बिताउँछु नमस्कार